शुभ प्रभात रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहाजको दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत गर्न चाहन्छौ प्रविधि कक्षका मित्र रिजन सु म सुजिता <्याँस> कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलालाई तपाईँ रेडियो अर्पण एक सय चार इन्टरनेट लाइनको कार्यक्रम शुभ बिहानीमा आजको पञ्चाङ्ग तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ आजको राशिफल त्यस्तै ते रेडियो अर्पण एक सय चार थप्लो पाँच समय घासबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी तथा आज परेको तपाईँको जन्मदिनको अवसरको शुभकामनाहरू पनि प्रस्तुत गर्ने गर्दछ कर कार्यक्रम शुभ बिहानीको थालनी गरौं आजको पञ्चाङ्गबाट आज मिति दुई हजार साल साउन महिनाको एघार गति आइतबार तदनुसार दुई हजार चौध जुलाई 27 तारिक श्रवण शुक्ल पक्ष प्रतिपदा तिथि भोलि बिहान चार उन्साठी उपरान्त क्षत्र साँझ पाँच अडचालिस ओसा नचित्र बस्र योग बिहान पाँच पचासम्म प्रान्त सिद्धि योग किङघन क्रण आनन्दादि योगमा श्रीओत्स योग चन्द्रमा कर्कट राशिमा उद्योग बेला बिहान छ बाहुन्नसम्म यो त भयो आजको पञ्चाङ्ग अब लगाउत पाएको आजको दिन के कसरी व्यतीत हुँदैछ ष राशि उनीहरूलाई आजको दिन स्वास्थ्यमा सुधार हुनेछ आफन्तको सहयोग राशि उनीहरूलाई आजको दिन सामाजिक धार्मिक क्षेत्रमा रुचि बढ्नेछ अधुरा काम बन्नेछु मिथुन राशि उनीहरूलाई आजको दिन लामो समयको आर्थिक कारोबार मिल्नेछ परिवारमा सुखी छ कर्कट राशि उनीहरूलाई आजको दिन चोटपटक लाग्ने सम्भावना छ आर्थिक समस्याले सताउनेछ सिंह राशि उनीहरूलाई आजको दिन यात्रा फलदायी हुनेछ कडा परिश्रम गर्नु पर्ला राशी कन्या राशिलाई आजको दिन गोपनीयता भङ्ग हुनेछ शत्रु तत्व हावी हुने देखिएको छुला राशिनीहरूलाई आजको दिन मन चञ्चल रहनेछ प्रेममा धोका हुनेछ वृश्चित राशिनीहरूलाई आजको दिन प्रशासनिक कार्यमा अवसर मिल्नेछ मनमा शान्ति छाउनेछ धनु राशि उनीहरूलाई आजको दिन बिग्रिएको काममा सुधार आउनेछ सम्मान प्राप्त हुनेछ मकर राशि उनीहरूलाई आजको दिन पशु पंक्षी कृषिमा फललाई जग्गा जमिन जोड्ने योग रहेको छ कुम्भ राशि उनीहरूलाई आजको दिन ठुला बडासँग भेटघाट हुनेछ सामाजिक कार्यमा व्यस्त भइनेछ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 राज्यपाल पछि बौँ रेट्यक्ष मेकहाजबाट आज प्रसारमा रहने कार्यक्रमको बारेमा जानकारी शुभ बिहानी र शुभ बिहानी लगत्तै बिहान नौ बजेसम्म पुराना नेपाली चलचित्रका गीत सुन्न सक्ने नौ बजे नेपालवाणी सुमसार तथा नौ पन्ध्रदेखि दस बजेसम्म मेरो रचना सहकर्मी दीपेन्द्र थिङको साथमा सुन्न सक्नेछ दस बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लखत्तै बिहान एघार बजेसम्म कार्यक्रम लोक संकार सहकर्मी रामू आचार्यको साथमा एघार बजी अर्पण खबर सुन्न सक्नुहुनेछ अर्पण खबर लखत्तै करिब मध्याह बाह्र बजेसम्म जस्ट फर इन्जोय सुन्न सहकर्मी राजन साथमा बाह्र बजेको पालो हो नेपाल समाचारको नेपालवाणी समाचार लखत्तै एक बजेसम्म बलिउड फोल्डर अन्तर्गत रहेर हिन्दी चलचित्रका गीतहरू दिउँसो एक बजेसम्म सुन्न एक बजी अर्पण खबर सुन्न सक्नुहुनेछ त्यसो लगत्तै दुई बजीसम्म अर्पणको चौतरी दिपिन्द्र र राजनको साथमा सुन्न सक्नुहुनेछ दिउँसो दुई बजीको पालो हो अर्पण समाचारको र अर्पण समाचार लगत्तै तीन बजेसम्म अर्पण समर्पण सहकर्मी रामुको साथमा सुन्न सक्नुहुनेछ तीन बजे नेपाल वाणी समाचार सुन्न सक्नुहुनेछ भने त्यस्तै तीन पन्ध्रदेखि चार बजेसम्म कार्यक्रम टप अफ द पक्पण खबर सुन्न सक्नुहुन्छ अर्पण खबर लगत्तै पाँच बजेसम्म सहकर्मी रामू र दिपेन्द्रको साथमा कृषि चौतारी सुन्न सक्नुहुनेछ पाँच बजेको अर्पण बुलेटिन लगत्तै साँझ छ बजीसम्म मा जीवनको मार्ग सुन्न सक्नुहुनेछ बजी नेपाल वाणी समाचार र नेपालवाणी समाचार लगत्तै अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजेको पालो हो दैनिक संध्याकालीन प्रस्तुति कार्यक्रम शुभसानको साझा खबर सुन्न सक्नु आठ बजेको पालो हो नेपाल वाणी समाचारको त्यस्तै आठ पैंतालिसदेखि नौ पन्ध्रसम्म बीबीसी नेपाली सुभा सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि राति दस बजेसम्म साझ सुभा सुन्न सक्नुहुनेछ राती दस बजे नेपाल एफएमको समाचार सुन्न सक्नु छ र लगत्ती एघार बजेसम्म रेडियो अडियोको कार्यक्रममा खुजोली सुन्न सक्नुहुनेछ राती एघार बजेबाट भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ र रह भोलि बिहान चार बजे श्रीमद भागवत तथा प्रवचन मालासँगै उपस्थित हुनेछ पाँच तीस बजे नेपालमाणी नेटवर्कको प्रभातवाणी सुन्नै छ सुकु... सुकु... बजे सीआईनको साझा खबर छ तीस बजे बाढ़ी बस ऋषि सात बजे अर्पण स्थानीय समाचार सात पन्ध्रदेखि सात तीसम्म बीबीसी बिहानी सेवा सात तीसदेखि आठ बजेसम्म स्वास्थ्य सरकार सुन सक्नुहुनेछ सहकर्मी दुर्गराजको साथमा त्यस लगत्ते भोलि बिहान आठ बजे शुभ बिहानीको अर्को श्रृंखला लिएर हामी पुनः उपस्थित हुनेछौ त भयो रेडियो पाँच मेगासको उन्नाइस घण्टे प्रसारणमा प्रसारण हुने कार्यक्रमको बारेमा जानकारी यिनै विविध जानकारी सँगै हामी कार्यक्रम शुभ बिहानीको अन्तिमा आइसकेका छौ आज जन्मदिन पनि तपाईँ सम्पूर्णलाई रेडियो अर्पण एक सय चार थुप्लो पाँच विकासको तर्फबाट शुभकामना व्यक्त गर्दछौ कार्यक्रम शुभ बिहानीलाई सुनेर साथ दिनुहुने सम्पूर्णमा आभार इन्टरनेट लाइनको डब्लु डटियो पनि सुनेर साथ दिनुहुने तपाई सम्पूर्णमा पनि आभारी छौ त्यस्तै एतिन्जेलसम्म प्रविधि संयोजनतर्फ साथ दिनुहुने रिसनलाई धेरै धेरै धन्यवाद कार्यक्रम शुभ बिहानीबाट म सुजिता माल विदा नमस्कार तपाईँको आजको दिन शुभ रहोस् <laughs>